निश्चित गीत संगीत छह को रंग चा। खोज चा, पार रेडियो छोड़ Vision. Tapai भिजन radio, tapai तपाईँकै आवाज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 जस अन्तर्गत विगतकै श्रिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ साहित्यकार सानु शर्माको उपन्यास अर्थको आज एघारौं श्रको वाषण हो कार्यक्रम स्पर्षमा अर्थको एघारौं श्रको वाचन अब शुरू हुन्छ के गर्ने जियाकान्त जीवना सरले मसँग सोध्नुभयो कस्तो के गर्ने तपाईँलाई त थाहै छ कि आदेश सरको यस्ता खबरहरूलाई अर्थमा ठाउँ दिएर महत्वपूर्ण बन्न दिने मान्यता कहिल्यै रहेन मलाई पनि लाग्छ कि यस्ता अज्ञात स्रोतबाट प्राप्त हुने खबरहरू केही मात्रामा सही र महत्वपूर्ण भए पनि धेरै जसोमा सत्यताभन्दा पूर्वाग्रह र शत्रुता हुन्छ फेरि यस किसिमका खबरहरू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 वेदान्त मिश्रजीले अन्कनाउँदै भन्नुभयो के भलेको अर्थ यसले समाजको के यस्ता किसिमका खबर छापिनाले साँचै नै समाजबाट यी कुकृतिहरू हटेका छन् समाजको भलै गर्नु छ भने बेस्यावृत्ति तस्करी गरेर पनि समाजमा उज्जवल छविका साथ शिरठाडो पारेर उभिने कथित ठुलाबडाको भण्डाफोर गरे हुन्छ दलित शोषित वर्गको उद्धार गरे हुन्छ फेरि अरू पत्रिकाहरूले के छाप्छन् के छाप्दैनन् त्यो हाम्रो चासोको विषय पनि त होइन हाम्रो अर्थमा छापिनको लागि अरू पनि थुप्रै विषयवस्तु छन् जुन कसैको चरित्र हत्याभन्दा धेरै महत्वपूर्ण छन् त्यसैले यस्ता समाचारलाई महत्व दिनु समय खेर फाल्नु मात्र हो मेरो विचारमा मैले त्यो विषयलाई त्यही टुङ्ग्याउने उद्देश्यले भने त्यसपछि कसैले केही भनेन पूरा दिन बडो व्यस्तताका साथ बित्यो रातिको करिब दस बजेतिर जीवनाश सरले भन्नुभयो जियाकान्त अब तिमी घर जाऊ अहिले मैले घडी हेर्दै भने अहिले कहाँ खबरहरूलाई प्रेसमा जान दिनुहोस् फर्स्टवेज त्यसको लागि त अझै समय बाँकी छ भोलि तिम्रो बहिनीको बिहे छ घरमा अनि तिमी अहिलेसम्म यहीँ छौ घर जाऊ जियाकान्त बाँकीको काम महेर्छौ कार्यालयको जिम्मेवारी त तिमी जीव ज्यानले निर्वाह गरिरहेकै नै छौ अब एकै घरको जिम्मेवारीहरू पनि पूरा गर्नतिर ध्यान देऊ यहाँको तिमी चिन्ता नगर म प्रेसबाट पहिलो कपी आउट नभएसम्म यहाँबाट हल्ला छैन जीवना सरले भन्नुभयो उहाँको कुरा टार्न नसकेर करिब एघार बजेतिर मन नमान्न नमान्दै म घर गएँ म सधैँभन्दा चाँडो घर भित्रिएको देखेर सबै दङ्ग परे लुगा फेर्न नभ्याउँदै मानिले तातो तातो सेल र अचार ल्याएर मलाई दिए सबै व्यस्त थिए अनि खुसी थिए मेरो मन भरिएर आयो म गएर मनिषाको छेउमा बसे हेर्तदी मेरो म्यान्दी मनीसाषाले पुलकी स्वरमा कति राम्रो छ नि आशेदीले खोजेको मान्छेले लगाइदिएको घरमा कोही यस्ता मान्छे छैनन् जसले मेहेन्दी नलगाएको होस् अदितीय आन्टीलाई त यसले लगाएको मेहेन्दी यति मन पर्यो कि कुरै नगर आसिदीले पाँच सय एक रुपियाँ दिएर बोलाउनु भएको थियो तर माथि आन्टीले त उसलाई पाँच हजार एक रुपियाँ दिनुभयो आश्चर्यले झण्डै बेहोस भए किउनी त मैले उसको खुसीले धपक्क बलेको अनुहारलाई थमेर अघात स्नेहका साथ सोधेँ त खुसी त छस् नि होइन जवाफमा उसले मलाई अघाल्दै भने एकदमै खुसी छु दिए अझै खुसी हुनेछु यदि तैँले माफ गरिदिएदी मलाई माफ गरिदे नचाहँदा नचाहँदै पनि मेरो स्वर अवरूद्ध भयो मैले उसलाई अघाल्दै भने आजको दिन अरु केही नसोच अरु केही नभन् प्लिज यो पल यो क्षण मेरो लागि यति अनमोल छ कि म यो पलमा अरु केही चाहन्न त्यसपछि ऊ केही बोलिन हामी एकअर्कालाई अगालेर निकै बेर त्यतिकै बसिरह्यौं अदिती म्याम र मानेले मेहन्दी लगाउने मान्छेलाई समातेर ल्याएर मलाई पनि जबरजस्ती मेहेन्दी लगाइदियो मैले नचाहँदै मेरो हात पनि मेहेन्दीले सजियो मैले एकपटक प्रेसमा फोन गर्न मात्र के लागेथे म्यामले मेरो हातबाट फोन खोसेर राख्थे भन्नुभयो भस गएर जियाकान्त अब मनिषा यहाँबाट नअन्मिएसम्म सम्झ तिमी अर्थको कर्मचारी नै होइनौ अनि उहाँ मानितर्फ फर्केर कराउनु भयो ए मानि त्यो फोन डिस्कनेक्ट गरिदिए त थ्याङ्कयू आन्टी मनिषाले खुसी हुँदै भनी हल्लाखल्लामै रात बत्तिरह्यो हामीले जबरजस्ती मनिषालाई केही बेर आराम गर्न पठायौँ तर हामी त्यो पूरै रात सुतेनौ भोलिपल्ट सबेरै लगन भएकाले हेमा आन्टी र अनुपमा दिदी तयारीमै जुट्नु भएको थियो आशी सामानहरू सहेजेर राखिरहेकी थिए मान्यता उ दौड़ी थी सबजना उसे कराउथे अ दौड़े थाक्थीन मिता बनाई थे थी उसका माला बना का थी। जगे को जिम्मा दिलबहादुर अंकल रहा जुन विवाह को कल्पना करें डराउथे म ते विवाह ये सहजतासंग हि किक्क पड़ेथे बिहानी सूर्यसंगे मेरा अर्क अपत्यारि खुशी हमारे बा को पांचजना दाजू घर में भित्रभ मले कार्ड त पठाएको थिएँ तर मलाई एक थोप आश थिएन कि उहाँहरू आइदिनुहुनेछ तिम्रो चिठी ढिला पायौ त्यसैले आउन ढिला भयो ठूलोबाले भित्र पस्ने बित्तिकै भन्नुभयो तपाईँहरू आइदिनु भयो यही नै हाम्रो लागि धेरै ठूलो छ मैले कृतज्ञ स्वरमा भने तपाईँहरूलाई घर खोज्न गाह्रो त भएन बस ट्याक्सी समाएको तिमीले लेखेको ले ठेगानाको कागज हेरेर उसले ठ्याक्कै यहीँ लिएर झाड बाहिर भाइको नाम र भित्र बिहेको रमझम देखेर मात्रै हामीले किटान गर्न सक्यौं कि तिमीले लेखेको ठेगाना यही हो नत्र त महिला बालय अगाड़ी के ना तो नत्रता को अर्थ ठह थ जी फिराया, यार ने थे बिस्तारै बिस्तारै मान्छेहरूले घर भरिँदै गयो जन्तीहरू भित्रिए पहिलो स्वयंवर अनि वरणी अनि कन्यादान कन्यादान गर्नेहरूमा म हेमा आन्टी अदिति म्याम ठूला बाह्र दिलबहादुर अंकल अनुपमा दिदी आशी र आमा थियौं आमालाई हेमा आन्टीले नै सिकाएर सम्हालेर सबै चिज गराउनुभयो कुनै पनि बेला यस्तो लागेन कि उहाँको दिमाग कि सन्तुलनमा थिएन बिस्तारै बिस्तारै एक एक चिज गर्दा गर्दै मनिषाले चाहेको सबै चीज जम्मा भएको थियो त्यहाँ मनिषा र प्रभाकरको लुगाफाटो र कम्प्युटर अदिति दिनु दिनुभएको थियो गहना रुआसीले टिभी अनुपमा दिदीले फ्रिजोत्तम सर जीवना सर अनक सिंह र विष्णु पालेखेको तर्फबाट अनि कल्पना भन्दा पनि बाहिर गएर अढाई लाखको बाइक हेमा आन्टी र दिलबहादुर अङ्कलको तर्फबाट अरू बाँकी जे पनि थियो मैले गरेको थिएँ यति मान्छे जम्मा भएका थिए यति गिफ्टहरूको थुप्रो लागेको थियो कि म आफै अन्यलमा थिएँ सरले अस्ट्रेलियाबाट फोन गरेर विवाहमा आउन नसकेकोमा माफी माग्नुभयो अनि मनिषालाई सुखद दाम्पत्य जीवनको शुभकामना दिनुभयो दुलै अन्माउने बेलातिर मैले भिटबाट अलि छुट्टै चिन्तामग्न उभिएको अनक सिंहलाई देखेर आफूतिर बोलाएँ तर उनी एकैछिन भनेर अर्कोतिर लागे किनकि मलाई वातावरण भारी लाग्यो एक मलाई त्यहाँको रमजम खल्लो महसुस भयो अब म नै हतार गर्न थालेँ दुलही अन्माउन मनिषा सबैलाई अगालेर रोई, विशेष गरी हेमा आन्टी र अदिति म्यामलाई अंगालेर ऊ निकै बेर रोई मैले उसलाई पिठ्यूमा बोकेर सिंगारिएको कारमा राखेँ मनिषा थुप्रै आँसो थुप्रै खुसी थुप्रै आशीर्वाद उसले चाहेका सबै चिजका साथ त्यहाँबाट विदा भए सबैजना रुन थाले तर मलाई त रुने फुर्सक पनि थिए मैले अनक सिंहलाई यताउता खोजेँ उनी गेट बाहिर उभिएका थिए मैले उनको नजिकै गएर सोधे के भयो सो जी, कहाँ हुनुहुन्छ तपाईँहरू जीवना स्रलाई पनि मैले देख्ती देखिन सबै ठिक त छ के जवाफमा उनले केही नबोलेर सन्ध्याकालीन समाचारको अङ्क मतिर बढ़ाए जहाँबाट पत्रिका मोडिएको थियो मैले त्यहाँबाट पढ्न शुरू गरेँ हेडलाइन थियो अर्थको हेलचिक्रे र गहि कारण एउटा युवक मृत्युको मुखमा मैले एक सासमा त्यो पूरा खबर पढेँ अनि आक्रष्ट स्वरमा भने तर यो कसरी हुन सक्छ जबकि मैले त्यो समाचारलाई रिजेक्ट गरिसकेको थिएँ भने अर्थमा त्यो छापिने कुरै आउँदैन छापिएको छ छा, फ्रन्ट पेजमा तपाईँको बाइलाइनको साथ जबकि यस्ता समाचारहरू सधैँ पछिल्लो पेजतिर छापिन्छ छा, उनले गम्भीर स्वरमा भने तर जीवना सरले कसरी त्यस्तो गर्न सक्नुहुन्छ म मानव मा सपनामै बढबडाएँ बड़ मलाई त्यो सब थाहा छैन किनकि हिजो म यहाँ थिएन आज मात्र हेटौँडाबाट फर्केर विवाहमा सम्मिलित हुन आएको त्यति बेलुका तपाईँलाई सुनाउने हिम्मत भएन कार्यालय गएको त्यहाँ जीवना सर हुनुहुन्न त्यसैले फेरि फर्केर यहीँ आए अब, अब भन्नुहोस् के गर्ने उनले चिन्तापूर्ण स्वरमा सोधे मसँग खेर फाल्नको लागि समय थिएन अत उनलाई एकै क्षण यहीँ बस्नुहोस् भनेर म भित्रतिर दगुरेँ किस्ति बोकेर आइरहेकी मानी मलाई देखेर कराई दी त कहाँ छस् उहाँ सबैजना तँलाई खोजिराखेका छन् मैले उसको कुरालाई ध्यान नदिएर उसको हातसम्मतिर भित्र तान्दै भने माने कसैको जीवन मरणको प्रश्न छ मलाई अहिले यति बेलै कहीँ जानु छ म तँ जादी म यहाँ सब सम्हाल्छु तँ यहाँको चिन्तै नगर उसले मेरो कुरा पूरा नसुन्दै पूर्ण विश्वासका साथ भने म उठेर बाहिरतिर दगोरे गाडी झिकेँ अनकको छेउमा लगेर रोके ऊ बसेपछि मैले गाडी अर्थ पब्लिकेशनतिर दौड़ाएँ जीवनस्तर अर्थमा हुनुहुन्थेन मैले थुप्रै जनासँग सोधेँ तर उहाँलाई कसैले देखेको थिएन मैले अनकलाई उहाँको घरतिर दौड़ाएँ अनि वेदान्त मिश्रलाई खोजेँ ऊ भर्खर कार्यालय आएको थियो अनि लन्च रूममा बसेर कफी पिउँदै थियो मैले गएर अर्थको आजको अङ्क उसको अगाडि फ्याँक्दै सोधे मिश्रजी के हो उसके टाउ को उठा मैं हे अटपटाऊ यो, यो मेरे कोठा में आउनस मैं त्यांट निस्कते विचकिचाऊते मेरे पक्ष पी आयो मैं तो न्यूज पेपर में नछाप्ने निर्णय फिर तपैक निगरानी में यह खबर पत्रिका कसरी छापियो तो फ्रंट पेज में मेरे बाईलाइन का साथ माथि माप्न कर लगभग मथिकीवना सर तर उहाँले त्यस्तो कसरी गर्न सक्नुहुन्छ मैले असमञ्जस्यपूर्वक भने होइन जीवना सरले भन्नुभएको होइन फेरि कसले त अतुल सरले अतुल सर अतुल सरलाई के थाहा छ यो सबको बारेमा अनि तपाईँ तपाईँका का वर्षदेखि प्रिन्टिङको काम हेर्दै आउनुभएको मान्छे उसले भन्यो अनि तपाईँले परिणाम नै नसोचेर छापिदिनुभयो मैले आक्रोशित हुँदै भने के गल्ती गरेँ त मैले सरले छाप्न भन्नुभयो मैले छापिदिएँ अब यस्ता खबरले कसैले आपत्ति हुन्छ भने म भोलिको अङ्कमा खेत प्रकट गरिदिन्छु उसले टाउको उठाएर भन्यो म उसको दुस्साहस देखेर छक्क परे तपाईँ छाप्नुहुन्छ खेत प्रकट म जङ्गी तपाईँको खेत प्रकटले अर्थमा लागेको कलङ्क मेटिन्छ अनि जुन त्यो युवक मृत्युसँग लड़िरहेछ अस्पतालमा त्यो मर्यो भने तपाईँको खेत प्रकटले फेरि जिउँदो बनाउन सक्छ उसलाई नसके म के गर्न सक्छु पत्रिकाको बिजनेसमा यस्ता सानातिना घटना त भई नै बिजनेस यो बिजनेस जस्तो लाग्छ तपाईँलाई यतिका वर्ष अर्थसँग जोडिएर पनि तपाईँले यति नै सिक्नुभयो मिस्टर रनक आजको अर्थ बिजनेस होइन अपत्ति दिनचर्या हो नेपालीहरूको दिन मित्र हो नेपाली र मार्गदर्शक हो मार्ग अनि अर्थको लागि कसैको जीवन मृत्युको कुरा सानोतिनो कुरा हुँदैन तपाईँ मसँग किन रिसाउनुहुन्छ अर्थको मालिकले छाप भनेर नै मैले छापेको हुर्जीले मैले केही गरेको होइन अर्थको कुन मालिक जहाँसम्म मलाई थाहा छ अर्थको था एउटा मालिक आदेश नेपाल यति बेला अस्ट्रेलियामा हुनुहुन्छ र अर्को मालिक मिसेस नेपाल घरमा भने तपाईँ अर्थको कुन मालिकको कुरा गर्दै हुनुहुन्छ अतुल सर अतुल अनि अर्थको मालिक कसले भन्यो तपाईँलाई कसले भन्नुपर्छ र आदेश सरपछि अर्थको अर्को मालिक कोही हुन सक्छ भने अतुल सर नै हुनुहुन्छ यो कुनै गजेटमा छापिने कुरा होइन कमन सेंस को उसके दृढ़ स्वर में भन्या मैं रिश्ले आंखा देखी टेबलबोन उठाएर सुरक्षा गार्ड लोलाए अनकसंग कमन सेंसले अलग बढ़ते काम करने मिश्रजी मेरे आवश्यकता भन्ा बढ़ता तेल तहां अफोर्ड करवासर बुझाऊन आजदि तपाय अर्थ में आउन् पर्देन कम से कम तेस बेलासम जबसम आदेश सर फर्क तपाई कोहो मलाई यहाँबाट निकाल्ने तपाईँलाई कुनै हक छैन म म प्रेस काउन्सिलमा जान्छु म पुलिसमा जानुस् अदालतमा जानुस् अन्त पनि जहाँ चाहनुहुन्छ त्यहाँ जानुहोस् तर एक घण्टाभित्र अर्थ छोड्नुहोस् मैले मिश्र सरको पछाडि आएर उभिएको सुरक्षा गार्डसँग भने एक घण्टाभित्र मिश्रजी कार्यालय छोड्दै हुनुहुन्छ उहाँ जाने बेलामा उहाँका एक, -एक सामान र शरीरको तलासी लिनु तर यदि एक घण्टाभित्र उहाँ यहाँबाट निस्किनु भएन भने उहाँलाई घोक्र्याएर निकालिदिनु त्यस बेला तपाईँले जे पनि गर्ने अधिकार म अहिले तपाईंलाई दिँदैछु दे पछि जे पर्छ म बिहोर्नेछु म उठे पछाडि ऊ कराइरह <ँणाँग> <ँणाँग> म क्याबिनबाट निस्किएँ ढोकैमा अनगजी उभिनु भएको थियो मैले केही सोध्नुभन्दा पहिले उहाँले भन्नुभयो उहाँ आउन मान्नु भएन भन्न अप्ठ्यारो त लागिरहेछ जियाकान्तजी तर विचारा जीवनास्तरको स्थिति यति दयनीय लाग्यो कि मैले केही भन्नै सकिन भन्नुभयो यो मेरोमा कठालो समातेर त्यसरी निकालेपछि म कुनमुख लिएर फेरि त्यहाँ जान्छु साह्रै नै गलत भयो जियाकान्तजी यो त रिसले मेरो सारा सर्वाङ्ग काप्यो म अतुलको क्याबिन भित्र पसे ओ के मैं आप पछा ढोका बंद करें तेरी सींगारे किबिन में पसर ढोका बंद कर देखे उसके अर्थ लगा उसको ओठमा अर्थपूर्ण मुस्कान को उठ्य मामून गए भयभर को शक्ति बटुलेर उस दुई थप्पड़ लगाए जीया ओ अविश्वासपूर्वक कराओम जीया डोन्बल फॉर गेट दैट एक क्षणसम ऊ ते थप्पड़ सकले, बोलन सकेन तर फिर ऊ क्रोधित स्वर में कराओ तेरह हिम्मत कसरी भि हाथ उठाने जिस तिम्रो हिम्मत भेज नाम लीएर अर्थसंग कसैक ज्ञान रिज्जतसंग खेल करने मैं उसे स्वर में अर्थ मेरे हो माहे मा जे करूं तहोज दखल दी कधार अर्थ तिम्रो भवल अदिति मैम को भाई भेक आधार में यदि तस्त हो जिंदगी खेलवाड़ करने असले दियोग तिम कठोर स्वर में एक छण के नोची रहो करायो मैं जे करें मालिक हुते तेरो यत्रो हिम्मत कि तम मधि हाथ उठाउने तैं सायद परिणाम सोचते सोचिन अब समझे तेरा दिन सकि अर्थ में तैंट घोक निलिन मेरे नाम अतूल होशिश कर तिमी कोशिश करह तर समी राख अर्थ में मेरा जरा यदि तिमी मैं यहां उखेलने कोशिश मौने पूरा अर्थ डगमगौन सकिया यदि तिमी सफल भोपान मैं कहीं फरक पर्दे क्य स्तर को काम में खोज नाउन सक तिमी के करसो यदि अर्थवाइन आदेश्वर को घरबन् पर्यव कहीं कू प्रिंटिंग प्रेस में काम तो पाँच ना अमेरिकी फर्को त्यां कम से कम भाड़ा मजरे पेट भरना सकसौ तिमी सठप उकर दीदी को सुसारे बनेर पस्यी तेरे यो शान हो त औकात नो गाड़ी चढ़े हिड़ेमा नोकर औकात कहीं बदलिंदन मलाई थाहा छ तिमीले देखाउनु पर्दैन मेरो औपवाद हुँ म अदिति म्यामको सुसारेर आजीवन रहन चाहन्छु मेरो लागि त्यो सर्भेन्ट क्वाटरको महत्व कुनै भन्दा कम छैन म कहिले बिर्सन चाहन्न कि तो नै मेरो जमिन हो जहाँ टेक्न नपाएको भए उहिले लडेर तहस नस भइसक्थे मलाई सधैँ गर्व महसुस हुनेछ यो सम्झेर कि म एउटा अपाहिज जीवनदेखि विरक्त स्त्रीको काम आउन सकेँ मलाई सधैं गर्व लाग्नेछ त्यो ह्विल चेयरको पछाडि उभिएर जसमा अदिथि म्याम जस्तो सहिदे र तर भाग्यविहीन स्त्री बस्नु भएको छ उसले बोल्नलाई मुख खोल्यो तर मैले हात उठाएर उसलाई रोक्दै भने म उहाँलाई भाग्यहीन यस अर्थमा भनिरहेछु कि हातखुट्टा सध्ये भएको तिमी जस्तो साखे भाइ हुँदाहुँदै पनि उहाँको एक्लोपनलाई म जस्तो औकात नभएको मान्छेको साथ र उहाँको लाचारीलाई म जस्तो सुसारेको सहयोग चाहिएको छ जिया तिमीले त मलाई मेरो हैसियत याद दिलायो तर के छ तिम्रो औकात अतिथि म्यामको भाइ र आदेश सरको सालोभन्दा पर तिमी कोहो नै हो, हो र मलाई त कमसे कम मेरो नामले चिन्दछन् मानिसहरूले तर तिमीले त पहिले सर र म्यामको नाम लिनुपर्छ आफूलाई चिनाउन तर म यो सब किन भनिरहेको छु तिमी जस्तो अन्धोमती भएको मान्छेलाई जसले एउटी स्वास्नी मानिसलाई निचा देखाउन आफ्नो दिदी भिनाजुको इज्जतसँग का खेलबाड़ गरेको छ जिया तीको सपना भत्काइदिएको छ जसले भाइलाई भाइ नसोचेर कोखको सन्तान मानेको छ चा। भन्छन् उमेर र शिक्षाले मान्छेलाई अनुभवी र परिपक्व बनाउँछ तर तिमी तिमीले त सायद डिग्रीहरू किन्यौ मात्र आदेश सरको पैसाले तर सिक्न केही सिकेनौ छ अतुल तिमीलाई तिम्रो हुनुलाई किनकि तिम्रो हुनुले तिम्रो अपाहिज दिलाई साथ र सहारा होइन बरू बदनामी र बाध्यता दिँदैछ म दुई कदम अघि बढेँ अनि फेरि फर्किएर उसलाई हेर्दै भने अहिले तक मैले केवल बन्द क्याबिनमा तिमीमाथि हात उठाएको छु अब तिमी, तिमी भगवानसँग प्रार्थना गर कि अस्पतालमा मृत्युसँग लडिरहेको त्यो युवकलाई केही हुन नपाओस् किनकि यदि उसलाई केही भयो भने म यही थपड़ सबैजनाको अगाडि लगाउनेछु तिमीलाई अनि विश्वास गर त्यसबेला म आदेश सर र अदित म्यामको पनि लिहाज गर्न सक्ने छैन म बाहिर निस्किएर बाहिर निस्किए साँझको समय हुन थालेकोले कार्यालयमा त्यति मान्छेहरू थिएनन् तर पनि रातिको सिफ्ट काम गर्नेहरू त्यहाँ हुन थालिसकेकोले कार्यालय खाली चाहिँ थिएन अनकछि सानो मुख लगाएर क्याबिनको बाहिर उभिरहेको थियो अनक्जी क्यामरा क्रू जमा गर्नुहोस् म जीवनासरलाई लिएर आउँछु तर जीवनासर उहाँ आउनुहुन्छ अनकजी उहाँले आउनै पर्छ मैले अनकको कुरा विषयमा काटेर दृढ स्वरमा भनेर लगभग दौडन चाहिँ त्यहाँबाट निस्किएँ मैले जीवनाश सरको घरको ढोका ढकढकाएँ ड़क ढोका जीवनाश सरको बुहारीले खोलिन् तर भित्र पसेकी मलाई देख्ने बित्तिकै सरले दृढ स्वरमा भन्नुभयो जीयाकान्त तिमी यदि मलाई भेट्न मात्र आएकी हो भने तिम्रो स्वागत छ तर यदि तिमी मलाई लिन आएकी हो भने तिमी व्यर्थ समय खेर फालिरहेकी छौ म अब त्यहाँ फर्केन्न सर जहिलेदेखि अर्थ शुरू भयो तबदेखि नै तपाईँ अर्थसँग हुनुहुन्छ अर्थसँगसँगै तपाईँले पनि थुप्रै राम्रा नराम्रा दिनहरू देख्नु भएको छ ती राम्रा दिनहरूलाई दिनहरूमा मात्र होइन ती नराम्रा दिनहरूमा पनि तपाईँ उत्तिकै निष्ठाले अर्थसँग जोडिरहनुभयो भने आज एउटा उदण्ड मान्छेको अभद्र व्यवहारको कारणले तपाईँ कसरी छोड्न सक्नुहुन्छ अर्थलाई आफ्नै हातले डोर्याएर यहाँसम्म ल्याएको अर्थलाई तपाईँ यसरी चटक्क कसरी छोड्न सक्नुहुन्छ जियाकान्त मलाई थाहा छ कि तिम्रो कुरा गहिराईमा त्यो तागत छ कि मान्छेलाई आफ्नो सोचाइ र निर्णय पलभरमै बदल्न बाध्य पर्छ तर यसपटक तिम्रा शब्दहरूको प्रभाव भन्दा त्यो अपमानको पीड़ा बढ़ी छ जुन हिजो अर्थमा मैले पाएँ त्यसैले म फेरि त्यहाँ फर्कन्न उहाँले दृढ स्वरमा भन्नुभयो ठिक छ सर तपाईँ मेरो कुराले प्रभावित नहुनुहोस् केही छैन तर तपाईँ त्यो एउटा अर्थको र तपाईँको महत्व नबुझेको मान्छेको अपमानले कसरी अपमानित महसुस गर्न सक्नुहुन्छ आफूलाई सर तपाईँलाई जति कसलाई थाहा होला कि कसैले आकाशतिर टाउको उठाएर थुक्दैमा आकाश बिटुलो र अपमानित हुँदैन अर्थ थर र हाम्रो लागि तपाईँहरू जस्तो अर्थ सँगसँगै बढेर अनुभवी हुनुभएको मान्छेहरू आकाशकै मान्यता राख्नुहुन्छ सर आज हामीलाई अर्थलाई तपाईँको आवश्यकता छ सधैँभन्दा धेरै सर हुनु हुनुभएकै भए पनि तपाईँको ठाउँहरू कसैले भर्न सक्दैन बिन्ती सर आज साथ नछोड्नुहोला बरु म माफी माग्छु अतुलको अभ्रता अभद्रता र धृष्टताको लागि प्लिज मैले हात जोडेँ उहाँ केही बोल्नु भएन म निकै बेर आशापूर्ण भाव लिएर यताउता हेरिरहेँ तर उहाँले टाउको उठाउनु भएन ठिक छ सर आखिर मैले पराजित हुँदै भने आज आएर तपाईँलाई अर्थको प्रतिष्ठाको प्रश्नले पनि अर्थमा फर्काउन सक्दैन भने मेरो भन्नु केही छैन आज जब हामी सबलाई तपाईको आवश्यकता छ तब तपाईँ एउटा पागलको प्रलापलाई आफ्नो मान सम्मानको प्रश्न बनाएर अर्थसँग अलग हुन चाहनुहुन्छ भने मेरो भन्नु केही छैन तर यो निर्णय गर्दा यो नबिर्सिनुहोला कि तपाईँ हाम्रो लागि आदरणीय हुनुहुन्छ र सधैँ रहिरहनुहुनेछ चाहे अर्थ रहोस् चाहे नरहोस् म अघि बढेँ जियाकान्त उहाँले बोलाउनु मैले फर्केर हेरेँ म तिमीहरूभन्दा अलग छैन सर दुई मिनट कुरा म तिमीसँगै निस्कन्छु उहाँभित्र पस्नुभयो आदरणीय श्रोताहरू यति बेला तपाई सुनिरहनु भएको छ रेलिभिजन एकानब्बे दशमलव समयका हर्जको तरंगमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा सा हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौं अर्थको आज एघारौं श्रृंखलाको वाचन यहाँहरूले सुनिरहनु भएको छ यसअघिका श्रलाहरू पनि अनि अर्थका सम्पूर्ण कार्यक्रमहरू तपाईँ सुन्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज स्पर् लाइक गरेर त्यहाँ राखेका लिंकहरूमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी नेपाली अडियो बुक एण्ड्रोइड एप्लिकेशनमा पनि कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृंखलाहरू प्राप्त गर्न सक्नुहुनेछ मेरो आँखामा खुसीको आँसु सल्क्यो त्यसपछि जीवनाशर र केदारमान सर मिलेर प्रेस सम्हाल्नुभयो विक्रमजंग सर र म क्यामराका क्रूका साथ अस्पतालतिर लाग्यो अस्पतालमा मृत्युसँग संघर्ष संगर गरिरहेको युवकको नाम थियो विनीत शर्मा उसको पुर्खाको पालाको पुरानो मुस्किलले आफ्नै बोझ उठाएर उभिएको जीणघर झम्सी खेलमा थियो परिवारमा रामरी आँखा देख्न नसक्ने पाउरा विधवा भाउजू मेघना बाहेक अर्को कोही थिएनन् दुई वर्ष दाजुको मृत्यु धुबीघाटमा अज्ञात व्यक्तिहरूद्वारा गरिएको छुरा प्रहारबाट भएको थियो विवाह भएकै दुई वर्ष नबित्दै मेघना विधवा भएकी थिइन् हामीले मेघना र विनितको पिता विद्राज शर्मालाई भेट्ने प्रयास गर्यौं पहिले त उनी भेट्नै राजी भएनन् तर हामीले लगभग हात नै जोडेपछि उनले हामीलाई भेट्न माने जब उनलाई पटक देखे मैले मेरो मनले हाकार गर्यो दुई वर्ष अघि मात्र एउटा छोरो गुमाएका उनी अर्को छोरो गुमाउने कल्पनाले यति जीण भएका थिए कि उनको हालत देखेर डर लाग्थ्यो मेघना मेघजस्ती गहिरो आँखा भए त्यो युवती यति सुन्दर थिइन् कि एक लागि मान्छेले आँखै जिम्खाउन बिर्सन्थ्यो तर यतिखेर उनको हालत पनि बेदरा शर्माको भन्दा फरक थिएन मेघनाले डोरियाएर ल्याएर वेदराज शर्मालाई हाम्रो अगाडि बसाइन र आफू पनि त्यही छेउमा उभिन् हामी हिम्मत जुटाउँदै थियौ बोल्ने तर त्योभन्दा पहिल्यै बुढाले आर्ध स्वरमा भने अब के नै बाँकी छ र हामीसँग जुन तपाईँहरूको अखबारलाई काम लाग्छ मेरो जेठो छोरो गुण्डाहरूले छुरी हानेर समसाजमै मारिदिए तर कुनै पत्रिकाले चासो देखाएन अन्तिम पृष्ठमा एउटा सानो कोलममा अज्ञात व्यक्तिद्वारा हत्या भनेर छापिदिएर पत्रिकाले आफ्नो कर्तव्य पूरा गरे तर आज मेरो अर्को छोरो मेरो र यो विधवाको एकमात्र सहारालाई अखबारको हेडलाइन बनाएर मृत्युको मुखमा पुर्याइदिए के बिगारेको थियो यसले कसैको आफ्नै उमेरकी विधवा भाउजूको इज्जत जोगाउने कोसिस नै त गरेको थियो तर तपाईँहरूले उसलाई नै उनी अडिए आँसो पुसे, अनि फेरि भने पढाइसकेर काम खोजेर हेडेको दुई वर्ष भइसक्यो तर काम यसकारण पाइरहेको छैन किनकि गृहमन्त्रीको छोरोको दुश्मन बनेको छ बुहारीको कमाईबाट घर र म लाचार बुढोको खर्च चलिरहेको छ तर तपाईँहरू भन्नुहुन्छ उसको चरित्र उसलाई हेर्नुहोस् निहालेर के खराब चरित्र हुनेहरू यस्तै हुन्छन् चार वर्षदेखि ओ विनितलाई तिहारको टिका लगाउँदै आइरहेकी छ तर पत्रिकामा छापिन्छ कि विनित र हे ईश्वर बुढाले दुवै हातले कान छुँदै बिलाप गरे कति पतन भएको समाज यो के यहाँ अब तिहारको मान्यता पनि बाँकी रहेन कसैको आँखामा के गर्नु त म अब यो अनाथ बेसाहारा विधवालाई निकालिदिउ घरबाट ताकि अहिले घर बाहिरबाटै मात्रै लुस्ने प्रयास गरिरहेका गिद्धहरूलाई खुले यसको चुक्टा चुक्टा लुस्ने मौका मिलोस् यो कस्तो मान्यता हो तपाईँहरूको मैले छोरो मरेको भोलिपल्ट यसलाई कोही टो कुई मानेर घरबाट निकालेको भए तपाईँहरू नै लेख्नुहुन्थ्यो कि एउटा परिवारले एउटी अबलामाथि गरेको अत्याचार आज जब म विधवा बुहारीलाई छोरी मानेर घरमा राखिरहेछु तब पनि तपाईँहरूलाई नै चयन छैन अब तपाईँहरू नै भन्नुहोस् म के गरौं उनको त्यो बिलौनामा यति वेदना थियो कि त्यहाँ हुने सबैको आँखा रह त राजा महेन्द्रले सम्म सम्मान गरी बक्सन्थ्यो अनि कहाँ आज यो हालत छ मेरो कुनै दिन महेन्द्र रत्न पुरस्कारले सम्मानित म आज हे भगवान् मेरो मुखबाट अनायस निस्कियो कहीँ कहीँ तपाईँ प्रोफेसर वेदरा शर्मा त्यही त्यही हुँ तर के फरक पर्छ कसैलाई अब मेरो त्यो हुनु र यो हुनुले किनक फरक पर्दैन सर मैले सम्मानपूर्ण स्वरमा भने तपाई त आज पनि कति नेपालीको आदर्श हुनुहुन्छ मैले त तपाईँका प्राय किताबहरू र लेखकीयहरू पढेकी छु तपाईँ त त्यो उज्यालो हुनुहुन्छ ज्ञानको जसले बुझ्न प्रयास मात्र गर्यो भने मान्छे विद्वान हुन्छ उनको ओठबाट उत एउटा नमिठो मुस्कन उदायो उनले वितृष्णापूर्वक भने कुन दुनियामा छो नानी तिमी कु देज नेक विद्वान रुद्धिजीवी में गनीय आज यह वेदराज आंखा देखने सम्म न सचार वृद्ध बाहेक अरुण के सा मेरे अस्तित्व केवल सड़क छे में गाड़ी बिजुली के खम्बंदरक छहर दोहर करने कूसिया कुकुर खुट्टा उठाए पीछा फेन सकता खम्बपनी प्रकाश को साधन बोकर उभिर तर कि पर्चा यस्तो नहुँदो हो त आज विद्रोहमान जस्तो कुख्यात गुन्डाले मेरो परिवारको बाँच्नु दुर्लभ गरिरहेको हुन्थेन तर ऊ त मन्त्रीको छोरो त्यो पनि गृहमन्त्रीको त्यसको तुलनामा म के हुँ र जबदेखि विश्वराजले मेघनासँग बिहे गर्यो तबदेखि ऊ हाम्रो परिवारको पछि लागेको छ आउँदा जाँदा मेगनालाई हातै हाल्छ पुलिसमा कम्प्लेन गर्न गए पुलिसले उल्टै गाली गरेर पठाउँछ के गर्नु हामीले सही नसक्नु भएर एक विश्वराजले समातेर पिटिदिएछ दोस्रो दिन धोपीघाटमा गुण्डाहरूले छुरी छिया चियाछििया बनाएर मारिदियो उसलाई 26 वर्षको थियो बिचारा मर्दाखेरि उनको स्वर अवरूद्ध भयो थरथराइरहेको हातले आँसु पुस्दै उनले हाहाकारपूर्ण स्वरमा भने मन पराएर विवाह गरेकी स्वास्नीसँग दुई वर्ष पनि बिताउन नपाउँदै मर्यो पुलिसको रिपोर्टमा अज्ञात व्यक्तिहरूद्वारा मारिएको भनेर लेखियो तर के पुलिस के प्रशासन सबैलाई राम्ररी थाहा थियो थाहा छ ती कथित अज्ञात व्यक्तिहरूको बारेमा खोइ को उठ्यो यो बेतराजको हकमा कसले करुणा जाग्यो त्यो जवान मृत्युमा कसले मेरो व्यवस्था बुझ्यो मेरो छोरोको क्षेत्रबिच्छेद लास देखेर त्यस बेला त कुनै पत्रिकाले हिम्मत जुटाएन जुटाउन सकेन ती अज्ञात व्यक्तिहरूको बारेमा लेख्न तर आज यो निर्दोषमाथि बहिनी मानेर संरक्षण दिइरहेको भाउजूसँग बेविचारको आरोप लगाउन उनीहरूलाई लाज लागेन पत्रिकाहरू लेख्यो त्यसमा मलाई कुनै अफसोस छैन किनकि यस्तै तल्लो स्तरको समाचारहरूलाई प्राथमिकता दिएर पत्रिकाको व्यापार चलाउने प्रवृत्ति नै बनेको छ आजकल मलाई दुःख त यसमा छ कि अर्थजस्तो जिम्मेवार मानिएको पत्रिकाले छानबिनै नगरी साँचो झुटुको फरक नै नछुट्याई यस्तो गहिरो जिम्मेवार काम गर्यो मलाई कमसे कम यस्तो अपेक्षा थिएन मलाई यति आत्मग्लाने महसुस भयो त्यसबेला कि मैले टाउको उठाएर उनीहरूलाई हेर्न सकिन दुई वर्षदेखि ज्यान दिएर काम खोजिरहेछ कामै नपाउने होइन तर काम, काम शुरू गरेको हप्ता बित्न नपाउँदै बिना कारण ऊ उचित कारण विनै निकालिन्छ उता मेघनासँग मुखै फोडेर उसका अघिपछि लाग्नेहरू भन्छन् मसँग एक हप्ता घुम्न हिँड नत्र विनितले काम पाउन त त्यस्तै हो एकदिन विश्वराजलाई जस्तै उसलाई पनि पुलिस स्टेशन वा मुर्दाघरबाट बुझेर लग्नु पर्ला घरको फो की? फोन हामीले कहिले कटाइदिई सक्यौं किनकि फोन उठाएर कानमा लगाउँदा त्यसबाट निस्कने दुर्वचनहरू बेसपाढै कानमा ठोकिन्थ्यो रात विरात बाहिरबाट रा फालिएको ढुङ्गाहरूले झ्यालको कुनै सिसा सत्दै छैन प्रत्यक्षण यही डर लागिरहन्छ कि कार्यालय गएकी मेघना घर फर्कने हो कि होइन कहीँ या पुलिस स्टेशनबाट विनितको बारेमा खबर आउने त होइन तर के गर्न सक्छौ हामी कहाँ जान सक्छौँ कसले सुन्छ हाम्रो कुरा सुगरको कारणले आँखा यसरी बिग्रिएको छ कि मरामरी देख्न पनि सक्दिन कति पटक भने यो ठाउँ छोडेर अन्त कहीँ जाउँ भनेर तर ऊ यसरी भाग्नु कायरता हो भन्थ्यो सधैँ तर आज आफै यो ठाउँ मात्र होइन यो संसारै छोडेर जाँदैछ अब तपाईँहरू सोच्नुहोस् कि विनित जस्तो शिक्षित संस्कारवान र जीवनसँग लडेर जित्ने हौसला भएको मान्छेलाई आत्महत्याको संघारसम्म लैपुर्याउने स्थिति अर्थमा छापिएको यो वैयत खबर ईश्वर कहिले कहीँ लाग्छ सही गरेको छ विनितले किनकि की हामी जस्ताले बाँच्न लायक नै रहेन अब हाम्रो समाज यो विकृत भएको समाजसँगै विकृत हुनुभन्दा त मर्नु नै उहाँको <laughs> आँखाबाट तप्प तप्प चुइरहेको आँसु मानौ तेजाप बनेर मेरो मनमा खसिरहेको थियो सर तपाईँहरू जस्तो लौवा पनि यस्तो सोच्ने हो भने के बाँकी रहन्छ यहाँ हामी त अरू के गर्न सक्छौ हामी जब घरको इज्जत जवान छोरी बुहारीको अस्मिता जोगाउन पनि नसक्ने भएपछि तिमीहरू भन के गर्थ्यौ तिमीहरू यदि तिमीहरू मेरो ठाउँमा भए मलाई उहाँको त्यो प्रश्नको कुनै उत्तर सुझेन के हुन सक्थ्यौ उहाँको त्यो प्रश्नको उत्तर के गर्थे म भए सायद मेरो व्यवस्था र उहाँको व्यवस्था फरक थियो याम या माह होदभंदा बड़ी दुस्साहसी थी तेयद म लड़न सकें या फिर मेरो भाग्य उहां को भांद बलिओ थी मले अनुपमा दीदी आदेश सर अदिति आदे म्याम, हेमा आंटी और दिलबहादुर अंकल जस्ता मानसारा पाएं नत्रत मायद था थाके हे विनीत ले रोजे जस्ट कटो रोजन बाध्य म दिन्छु विनितको परिवारको साथ यस अर्थमा मात्र होइन कि मेरो कारण या अर्थको कारण बिनितको यो हालत भएको छ कि किनकि पेपरमा यस्ता खबरहरू छापिनु कुनै ठूलो कुरा होइन मानिसहरू भोलिपल्ट एउटा खेत प्रकार छापेर आफ्नो सारा दोषबाट मुक्त हुन्छन् भने म त आफ्नो गर्दै नगरेको गल्तीको पश्चिताप गर्न यहाँसम्म आएको छु म मद्दत यस अर्थमा गर्छु यिनीहरूलाई किनकि यिनीहरूले साँच्ची नै मद्दतको आवश्यकता छ म कुनै विद्रोहमान कुनै मन्त्रीको डरले वेदराज शर्मा जस्ता विद्वान र आदरणीय मान्छेलाई यो हालतमा छोड्न सक्दिनँ मैले मनमा नै दृढ अठोट गरेँ अनि प्रत्यक्षमा भने सर यति बेला तपाईँ जे पनि बोलिरहनु भएको छ त्यो सबै हाम्रो साउन्ड रेकर्ड गरिरहेको छ सा। साथै क्यामराम्यानले सुट पनि गरिरहेको छ यदि हामीले यसलाई जस्ताको त्यस्तै पत्रिकामा छापिदियौँ भने तपाईँलाई आपत्ति त हुँदैन मलाई के आपत्ति हुनसक्छ हिजोसम्म बचाउनको लागि छोरोको ज्यान र बुहारीको इज्जोत थियो अब के बाँकी छ छोरोले कति बेला सास छोड्छ थाहा छैन अनि बुहारीको म के भनौँ जब जवान जबा छोरोले त जित्न सकेन भने म अन्धो लाचार बुढोले के गर्न सक्छु र थाहा छैन के हुने हो यो अभागीको उनले अब सातपूर्ण स्वरमा भने बाबुआमा छँदै थिएनन् फुपोले कमारी बनाएरै राखे पनि कलेजको सम्म मुख देखाइदिएकोले विश्वरासँग भेट हुन सक्यो सोचेको थिएँ बुहारीन सही छोरी बनाएर आफ्नो छोरीको र उसको आमाको नभए पनि बाबुको कमी पूरा गर्नेछु तर भन्छन् धेरै राम्रो मान्छेको भाग्य कहिले राम्रो हुँदैन त्यसैले नै सायद चौबिस वर्षको उमेरमा वैधव्य दिएर पनि विधताको मन नभइरिएको आँसु थामेर उभिएकी मेघनाको हृदय विहार छुट्यो ठूला ठुला आँखाहरूबाट आँसु यसरी बर्सिए मानौ बेग मानव मेघ नै बर्सिरहेछ मेरो आँखा पनि टन्ना आँसुले भरियो विक्रम सर विचलित भएर उठ्नुभयो त्यहाँ भएका सबैको मन वेदनाले भरियो जन्मेदेखि सुखको मुख नदेखेकी वेगनाले मेरो घरमा पनि सुख त के पाउँथे सुरक्षा पनि पाउन सकिन यसको सधैँ अफसोस रहने भयो मलाई उहाँले टाउको झुकाएर आँसु पुस्नुभयो त्यसो नभन्नुहोस् बाबा मेघनाले उहाँको खुट्टा नजिकै बस्दै आर्ध स्वरमा भनिन् त्यो अथा वेदना मुसिएको उनको स्वर पीड़ासँगै निस्कने चितकार जस्तै थियो जब यतिका सप भइसक्यो तब म किन डर मान उनीहरूको वृद्धले बिस्तारै टाउको उठाए उनको मेघनालाई थामिरहेको हात थर्थरै रहे पनि स्वरमा दृढता थियो अब त मेरो जे होला मेघनाको त्यही होला तर उहाँको स्वरमा व्यङ्ग मिसियो गृहमन्त्रीको छोरोको विरूद्ध एउटा गुण्डा अर्गनाइजेसनको विरूद्ध आफ्नो पत्रिकामा लेख्न हिम्मत पो छ कि छैन उहाँको त्यो बेङ्गालले मेरो त्यो अठोटमा अझै बल मैले अर्थमा छाप्ने त के च्यानल अर्थबाट प्रसारण गर्न पनि गराउन निश्चय गरेर भने सर अन्याय जसले गरे पनि अन्याय नै अनि अन्यायसँग अन्या लड्नु अर्थको जिम्मेवारी हो अन्याय गर्नेहरूको भण्डाफोर गर्नु अर्थको कर्तव्य अर्थ उहाँले सजग हुँदै सोध्नुभयो यो अचानक अर्थको नाम लिनुको औचित्य के हो मिनीहरू च्यानल अर्थका मान्छे हुन् मेगनाले बिस्तारै भने अर्थको मलाई किन पहिले नभनेको त के म मेरो छोरोको मृत्युको जिम्मेवार व्यक्तिहरूसँग आफ्नो व्यवस्था बाँड्दै थिएँ यत्रो बेरसम्म उहाँले उत्तेजित हुँदै भन्नुभयो सर गल्ती हामीबाट अवश्य भएको हो तर यो, यो आरोप गलत हो तपाईँलाई पनि थाहा छ कि यो गलत आरोप हो किनकि यसरी पत्रिकामा पठाएको खबरहरू हामीले नछापे पनि अरू जसले पनि छाप्न सक्थ्यो तर प्रायित गर्न केवल हामी मात्र यहाँ उपस्थित छौँ जुनकी कि सायद अरूले गर्ने थिएन गल्ती जानी जानी भएको होस् या अन्जानमा हामी हाम्रो हृदयदेखि माफी चाहन्छौँ र भरपाईको कोसिस पनि हामी गरिरहेका छौँ नत्र त एउटा खेत प्रकटकै भरमा पार पाउन सक्छन् पत्रिकाहरूले जे भयो त्यो एकदमै गलत एकदमै नराम्रो भयो किनकि हामीहरूलाई थाहा छ कि एउटा जिन्दगीको भरपाई अर्को कुनै पनि चिजले हुन सक्दैन तर सर मैले कुर्सीको हातमा भएको उहाँको हातमाथि आफ्नो हात राख्दै भने जीवन ज्योति अझै जलिरहेको छ धिमै सही यसमा हामी सबैको प्रार्थना आशा र तपाईँको आशीर्वाद रूपी तेल थपिरहन जरूरी छ यस्तोमा तपाईँ नै कसरी आश मार्न सक्नुहुन्छ भन्छन् सास रहँदासम्म आश रहन्छ सर यस्तो नहोस् के तपाईँको मरेको आशले उसलाई उठ्नै नदेऊस् ना नानी उहाँको स्वर मात्र होइन शरीर पनि थरथर जो मान्छे तपाई जस्तो लाचार र मेघना जस्तो असहाय मान्छेको सहारा हुन्छ उसलाई त भगवानले पनि त्यति सजिलै लग्न सक्दैन तपाईँले आफ्नो माया र आशीर्वादमाथि अटुट विश्वास गर्नुहोस् तपाईँको मिहितलाई केही हुँदैन मैले दृणस्वरमा भने नानी उहाँले दरुसँग मेरो हात समातेर रुँदै भन्नुभयो यति विश्वासपूर्वक त मेरो मनले मलाई हौसला दिएको थिएन तर तिमी को हो तिमी जो यति विश्वासपूर्वक मलाई दिलासा दिइरहेकी छौ यो फोस्रो दिलासा होइन सर कहिलेकाहीँ मान्छेको विश्वासले त्यो चमत्कार गरेर देखाइदिन्छ जुन अरू कुनै पनि चिजले गर्न सक्दैन रहेको कुरा मेरो परिचयको त्यो म त्यस बेला दिनेछु जब म आफ्नो गल्ती सुधारी सक्नेछु प्रायश्चित गरिसक्नेछु मैले बिस्तारै भने विक्रम सरले घडी देखाउँदै दे इसारा गर्नुभयो मलाई ध्यानपूर्वक हेरिरहेकी मेघनालाई लक्ष्य गर्दै मैले भने मेघना यति केही भनेर म तपाईँको पीडा अझै बढाउन चाहन्न हुन सक्छ भने म मा माथि भरोसा राख्नुहोस् कि म तपाईँहरूको मद्दतगार बन्न सकिनँ भने तपाईँहरूको अप्ठ्यारोको कारण पनि बन्ने छैन जे भयो सबै अन्जानमै भयो त्यसैले माफी नमाग्नुहोला उनले हात जोडेर काँतर स्वरमा भनिन् यत्र वर्षहरूमा कसैले हाम्रो साथ दिनु त परेजाओस् सहानुभूति समेत जनाएनन् आज तपाईँ साथ दिन आउनुभएको छ बिना कुनै स्वार्थ तपाईँ गलत कसरी हुन सक्नुहुन्छ अनि जब गलत नै हुनुहुन्न भने माफी के लागि आज धेरै पछि मनमा आशा पलाएको छ कि कहीँ केही सही भइहाल्छ कि जिन्दगीमा धन्यवाद तपाईँको यो साथ र विश्वासको लागि अब चाहे तपाईँ आफ्नो पत्रिकामा यो सबै छाप्नुहोस् या नछाप्नुहोस् हाम्रो लागि यति नै काफी छ कि कसैले हाम्रो कुरा त सुनिदियो सुनेर पत्याइ त दियो मैले केही भन्नै सकिनँ कार्यालयमा पुगेर मैले आफ्नो निर्णय सबैलाई सुनाएँ यस्तो कसरी हुन सक्छ सबैभन्दा पहिले विक्रम सरले नै विरोध गर्नुभयो पत्रिकामा त हामी काटछाँट नगरियो सबै छाप्न सक्दैनौँ भने अनियर गर्ने त प्रश्नै आउँदैन चाहे जे होस् म बिना काटछाँट यसलाई प्रसारण गराएरै छोड्छु मैले दृढ स्वरमा भने सबैले मुखामुख गरे आनन्दराज सरले भन्नुभयो जियाकान्त गल्ती भयो त्यो मूल बुद्धिको कारण जसको हामी सबैलाई खेद छ तर यसरी आफ्नो विवेकलाई पर राखेर केवल भावनामा बग्दै यस्तो निर्णय गर्नु गलत हो हामी भोलिको अर्थमा खेत प्रकटमा साथै वेदराज शर्माको इन्टरभ्यूसम्म छाप्न सक्छौ त्यो पनि कुनै व्यक्ति विशेषको नाम नलिई कसैतर्फ औंला नउठाई कि त्यति गरेर नै हामी सबैको जिम्मेवारी सकिन्छ त्यो व्यक्तिप्रति जसको प्रतिभा र बुद्धिमत्तालाई राजाले समेत सम्मान गरेका थिए मैले त देखिनँ तर तपाईँहरूमध्ये कोही त यस्तो हुनुहुन्छ होला जसले उहाँलाई राजाको हातबाट महेन्द्र रत्न पदक थाप्दै गरेको देखेर ताली बजाउनु भएको थियो जसका किताब पढेर हामी आफ्नो कोर्स पूरा गर्छौँ केही सिक्ने विश्वास गर्छौं उहाँलाई नि एउटा गुण्डाले पाइताला तल च्यापेको सही लाग्छ तपाईँहरूलाई त्यो गुण्डा गृहमन्त्रीको छोरा मात्र होइन नेपालकै सबैभन्दा ठूलो अपराधी ग्रुपको नाइके मानिन्छ त्यो पनि नबिर्छ विक्रम सा, सरले बिस्तारै भन्नुभयो मैले बिर्से छैन तर लाग्छ तपाईँहरूले धेरै कुरा बिर्सिसक्नु भएको छ आदेश सरले कसैको डरले कुनै न्युज रोक्नु भएन तर तपाईँहरू ती कुनै न्युजहरूमा विद्रोहमानको नाम आउँथेन सायद त्यसैले कुनै विद्रोह मानसँग डराउनुहुन्न तिमी किन उहाँको तर्फबाट निर्णय गर्छौ एक दुई दिनमा त उहाँ आइ नै हाल्नुहुन्छ त्यसपछि जे निर्णय गर्ने हो उहाँले नै गर्नुहुन्छ म उहाँलाई कुर्न सक्दिनँ आज अहिले मात्र यो रेकर्डको महत्व छ भोलि यो पनि पुरानो पत्रिका जस्तै महत्त्वहीन हुनेछ अह म त्यसो हुन दिन्न त्यसो हुन दिन सक्दिनँ मैले दृढ स्वर्ण त्यसपछि सुरु भयो एउटा लामो बहस यस्तो लाग्थ्यो मसँग कोही सहमत हुनै चाहँदैनथे आखिरमा मैले आजित हुँदै भने ठिक छ तपाईँहरू जे गर्नुहोस् तर म यो प्रसारण गर्न चाहँदैछु चाहनुहुन्छ भने चा साथमा आउनुहोस् नत्र जियाकान्त म तिम्रो साथमा छु जीवनाश सरले उठ्दै भन्नुभयो गलत होस् या सही होस् मलाई तपाईँको निर्णयमा विश्वास छ धन्यवाद सर म उठेर अघि बढेँ जीवनाश सर मसँगै उठ्नुभयो अरू सबै हिचकिचाइरहे हामी बाहिर निस्क्यौं सबैभन्दा पहिले मैले आफ्नो राजीनामा लेखेर आदेश सरको टेबलमा राखे त्यसपछि जीवनाश सर र म च्यानल अर्थको स्टुडियोतिर लाग्यौं बहस मात्र होइन उग्र चर्का चर्की पछि सबैले विरोध गर्दा गर्दै आफ्नो जबरजस्ती र जिम्मेवारीमा चल्ला चल्दैको कार्यक्रम रोकेर वेद्रास सरको वेदना च्यानल अर्थबाट बिना काडछाँड प्रसारण भयो प्राइम टाइममा प्रसारण भएको त्यो इन्टरभ्यू अनियर हुँदा कतिपय कर्मचारीहरू यस्ता पनि थिए जो आफ्नो उपस्थिति त्यहाँ चाहँदैनथे अत प्रोग्राम प्रोड्युसर समीर पन्त इन्जिनियर देभांशु प्रधान क्यामराम्यान उमेश केसी र सब भएर सबै सम्हालिरहेका थियौँ प्रोडक्सन इन्चार्ज प्रदुम्न कुमावर सर पहिले त रहनु भएको थियो तर पछि खास गरी समीर दिभान्सुको चाह देखेर स्टुडियोमै बस्नु भएको थियो मैले इन्टरभ्यू प्रसारण हुँदाहुँदै क्याप्सनमा प्रतिक्रियाको लागि स्टुडियोको दुईवटा फोन नम्बर पनि दिएको थिएँ इन्टरभ्यू शुरू भएपछि कुमार सर र म यसरी गएर फोनको छेउमा बस्यौं कि मानौ हामी मृत्युदण्डको प्रतीक्षा गरिरहेका थियौं मलाई डर थियो कि कहीँ पुलिसको हस्तक्षेप भयो भने यहाँ मात्र नभएर अर्थ पब्लिकेसनमा पनि केही हुने त होइन त्यसैले जीवनाश सरसँग सल्लाह गरेर मैले समय तालिकाभन्दा पहिल्यै भोलिको अङ्क प्रिन्ट गरेर अन्तै कहीँ पुर्याउने व्यवस्था मिलाइसकेको थिएँ छिटफुट खबरको लागि त जीवनाश सर त्यहाँ हुँदै हुनुहुन्थ्यो पहिलोपटक फोनको घन्टी बजेपछि मैले डराइ डराई फोन, फोन उठाएँ त्यो प्रसारण बन्द गर्ने धम्की थियो त्यसपछि अर्को अनि अर्को धम्की त्यसपछि सूचना तथा प्रसारण मन्त्रालयबाट पनि अनि त्यसपछि शुरू भयो विद्रोहमानको अन्याय र अत्याचारले पीडितहरूको गुनासो एक पटक मान्छेहरूको प्रतिक्रिया शुरू भएपछि त मलाई यस्तो लाग्यो कि सिंहै सहर उसको अत्याचार र आतंकद्वारा त्रसित छ मान्छेहरूको गुनासो सुनेर गुनासो नोट गर्ने क्रम त्यसबेला मात्र टुंगियो जब च्यानल अर्थमा पुलिस हस्तक्षेप गर्न आयो तर त्यस पुलिस र हाम्रो बीच बहस हुँदाहुँदै अन्तर्वार्ता सकिसकेको थियो बेदरा सरको वेदना लाखौं नभए पनि कमसे कम हजारौं मानिसहरू समस्या पुगिसकेको थियो त्यो सहस्रौं शताब्दी जस्तो लामो र भागदौड़पूर्ण दिनको समापन हुँदा म समीर पन्त दिमान्शु उमेश र कुँवर सर पुलिस लकअपमा बन्द थियौं यहाँ आउनु मैले जीवना सरसँग यहाँ भइरहेका घटनाहरूको खबर सगभर आदेश सर र अदिथि म्याम समक्ष पुग्न नदिन आग्रह गरेको थिए र साथै घरमा फोन गरेर कस्तै परे पनि पुलिस चौकी नआउन भनेर मानिले कड़ा निर्देशन दिएथे किनकि उनीहरूले अन्तबाट पत्र थाहा पाए भने अरू नभए पनि हेमा आन्टी दिलबहादुर अंकल र मानि त्यही धर्ना बस्न आउँथे यो मलाई था थियो मलाई आफू त्यहाँ हुनुको कुनै अफसोस थिएन किनकि की। मैले नराम्रो भन्दा नराम्रो परिणामको कल्पना गरेर नै त्यो कदम चालेको थिएँ तर पुलिसले समीर पन्त दिवान सोमेर र कुवर सरलाई समेत त्यहाँ लिएर आएकोमा म आफूलाई दोषी महसुस गरेर लज्जित भइरहेथे काठमाण्डुमा यही एउटा ठाउँ थियो जहाँ म पुग्न सकेको थिएन तर आज सरी समीरको कुरा पूरा नहुँदै मैले खेतपूर्ण स्वरमा भने मेरो कारणले तपाईँहरू कमान जियान्त तपाईँ आफूलाई किन दोषी मान्नुहुन्छ के हामीलाई थाहा थिएन र विद्रोहमानको विरूद्ध जानुको परिणामको हद केसम्म हुन सक्छ भनेर तर पनि तपाईँ किन अफसोस गर्नुहुन्छ दिवांशुले भन्यो अब जे होला होला ओखलमा टाउको हालिसकेपछि मुसलसँग डराएर के गर्ने कुँवर सरले थप्नुभयो जियाकान्त अब त चाहे जे होस् राम्रो या नराम्रो हामी तपाईँभन्दा अलग छैनौ समीरले भन्यो मेरो आँखा र सायो तर म केही बोल्न सकिन लगभग सिंगै रात सिंगै रात त्यहाँ कोही आएन भने पनि हुन्छ एकपटक समीरले टोयलेट जान्छु भनेर हल्ला मचाएपछि एउटा पुलिस आएर उसलाई लिएर गयो कुंवर सर र म भोलि के गर्ने भन्ने प्रश्नलाई लिएर टाउको दुखाइरह्यौँ तर दिभान्सु समीर र उमेश आफ्नै गफमा व्यस्त रहे हामी विक्रम सर र वकिलको प्रतीक्षा गरिरह्यौं तर त्यहाँ कोही आएनन् न अर्थ पब्लिकेशनबाट न अर्थ च्यानलबाट पटक बिहान एघार बजेपछि जीवनाश सर आक्रोशले थरथराउँदै त्यहाँ देखा पर्नुभयो हामीले केही बोल्नुभन्दा पहिले उहाँको आक्रोश उमलियो। हद हुन्छ नि कुनै कायदा कानुन नै छैन जस्तो छ यो देशमा हिजोदेखि हामी यहाँ धर्ना दिएर थाकिसक्यौं तर कसैले सुनेपो हाम्रो कुरा जे भने पनि पटुले रटे जस्तो माथिबाट आदेश छैन भन्या बस म सर हामीलाई यहाँ बस्ने केही आपत्ति त छैन तर भोकले आन्द्रा भुटारिसक्यो केही खाने व्यवस्था मिल्दैन समीरले अगाडि आउँदै भन्यो पाजीहरूले पानीसम्म दिएका होइनन् जीवनाशरको आक्रोश साबुनको फिन्च जस्तै बस्यो ओठमा उदाउन तत्पर मुस्कानलाई जबरजस्ती रोक्दै उहाँले भन्नुभयो जेलमा बसेर ससुरालीको मेजमानी पाइन्छ आदरणीय श्रोताहरूसम्म तपाईँहरूले सुन्नु भएको वाचन साहित्यकार सानु शर्माको उपन्यास अर्थको एघारौं श्रृंखलाको वाचन थियो बाँकी अंशको वाचन बाह्र श्रृंखलामा लिएर हामी उपस्थित हुनेछौं